नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फ डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल जिल्ला निर्वाचन कार्यालय चितवनले हिजो मतदाता नामावली सार्वजनिक गरेको छ निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यसपटक चितवनमा दुई लाख त्रिहत्तर हजार छ सय आठजना मतदाता रहेको उल्लेख गरिएको छ अघिल्लो संविधान सभा निर्वाचनमा दुई लाख असी हजार पाँच सय असी मतदाताले नाम दर्ता गराएकोमा दुई लाख चालिस हजार एक सय एकाउन्नजनाले मात्र मतदान गरेको निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो जिल्ला निर्वाचन कार्यालय चितवनले दुई नगरपालिकाका सबै वडा र छत्तिसवटै गाविसमा मतदाता नावली सार्वजनिक गरेको हो नामावलीमा कुनै त्रुटि भएमा सचाउनका लागि ढकाले सबैमा आग्रह गर्नुभएको छ पदमपुरको साना किसान कृषि सहकारी संस्थामा उत्पन्न विवादको विषयलाई लिएर मङ्गलबार झडप भएको छ संस्थाको भवन निर्माण गर्न खरिद गरिएको जग्गाको प्रक्रियाप्रति असन्तुष्ट जनाउँदै स्थानीय कमला चालिसे नेतृत्वको समूहले संस्थाको कार्यालयमा लगाएको ताला अर्को पक्षले फडेपछि झडप भएको हो झडपका क्रममा दुईजना स्थानीय र दुईजना प्रहरी गरी चारजना घाइते भएका छन् झडपका क्रममा स्थानीय दिपापुरी रत्नश्रेष्ठ प्रहरी सहायक निरीक्षक रत्नबहादुर बेकर र प्रहरी हवलदार रामलाल भगत घाइते भएक इलाका प्रहरीकारले रत्नगरका प्रमुख प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ढुङ्गा हानहान हुँदा उनीहरूलाई ढुङ्गा लागेको मानवाधिकार सञ्चाल पदमपुरका संयोजक कमल श्रेष्ठले बताउनुभयो असार 23 गते केही सेर सदस्यले लगाएको ताला सोमबार अर्कोसम्मले फुटाएर सहकारीको कार्य सञ्चालन गरेको थियो मंगलबार बिहान सयभन्दा बढी महिलाको समय फेरि कारले बन्द गराउन गएका बेला अर्को पक्षले रोकेपछि हात हलालको अवस्था आएको श्रेष्ठले बताउनु झडपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयसित वन इलाका प्रहरी कार्यालय रत्नगर प्रहरी चौकी जुरपानी र प्रहरी चौकी पञ्चकन्याबाट पदमपुर क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो झड पुग्न नदिन भन्दै नौजनालाई प्रहरीले केही समय नियन्त्रणमा समेत लिएको थियो विवादलाई उत्कर्षमा पुग्न नदिन पाँचजना असन्तुष्ट पक्ष र पाँचजना अर्को पक्षका महिलाको वार्तासम्म बनाएर जिल्ला प्रहरी कार्यालयमा वार्ता गर्ने सहमति भएपछि अवस्था सामान्य बनेको स्थान मनहरे रिजालले जिल्ला प्रहरी कार्यालय चितुवनले कस्तुरीको बिनासहित मङ्गलबार पाँचजनालाई पक्राउ गरेको छ करिब सत्तरी ग्राम रहेको बिनासहित भारत हवा बसने वर्ष तिसका भरत बानिया स्वयं बसने बस्ने वर्ष पचासका मेहदी हसन र बेरीगञ्ज स्वर बस्ने वर्ष बाहन्नका मोहन शाह स्वय स्थान बस्ने पचास वर्षका रामरोसा रहेका छन् क्यान्सर अस्पताल अगाडि रहेको चन्द्र सूर्य होटल एन्ड लजमा छापा मार्दा दुई भारतीयसहित बिना बरामद भएको प्रहरीले जनाएको छ आवश्यक कारवाहीका लागि अभियुक्त र बरामद बिना वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय चितवनका सहप्रवक्ता प्रहरी निरीक्षक जीवलाल चुदालीले जानकारी दिनुभयो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले राजतन्त्रको बारेमा विचार गर्ने बेला आएको बताउनु गएको बताउनु भएको छ मङ्गलबार नेपाल प्रेस युनियनसित उनले नानगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा का केन्द्रीय सदस्य राठौरले कङ्ग्रेसले विश्वासतन्त्रको अन्त्य भएकाले त्यसमा विचार नहुने स्पष्ट पार्नुभयो जुन स दिनसम्म कङ्ग्रेसले राजा बोकेको थियो त्यो दिनसम्म राज संस्था नेपालमा रह्यो कङ्ग्रेसले सात दिन छाडेपछि राज संस्था पनि गयो उहाँले भन्नुभयो केही दिनअघि कङ्ग्रेस नेता सुशाङ्क कोइरालाले एक अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कङ्ग्रेसले राजतन्त्रका बारेमा विचार गर्न सक्ने धारणा राखेका सम्बन्धमा उहाँले कडा आलोचना पनि गर्नुभयो नेविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका राठौरले नेबिसङ विवाद केन्द्रले छिट्टै समाधान गर्ने जानकारी रगत को मग अनुसार आपूर्ति होना न सकते क्षेत्रीय रक्त संचार केन्द्र भरतपुर ने जना दैनिक एक पचास युनिट रगत माग भए पनि रक्तदान गर्ने जनशक्ति कम हुँदा समस्या देखिएको छ रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार चितवनमा स्वास्थ्य विशेषज्ञ सेवामा वृद्धि काठमाडौँमा भन्दा चितवनमा उपचार र अन्य खर्च पनि सस्तो छिमेकी जिल्लाहरूमा स्वास्थ्य सुविधा न्यून जस्ता कारणले चितवनमा बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ गर्मी मौसममा रक्तदान गर्दा बिरामी भइन्छ भन्ने गलत मानसिकता प्रशा भाइरल ज्वरो परीक्षाको समय आधी जस्ता कारणले गर्दा यो समयमा रक्तदान कार्यक्रम कम हुने गरेको केन्द्रका प्रमुख पौडेले बताउनुभयो सिद्धवनमा बढ्दो रगतको मागलाई पुरा गर्ने उद्देश्यले नेपाल दलित सङ्घ सिधुवनले मङ्गलबार भरतपुरमा गरेको रक्तदान कार्यक्रममा त्रिपन्नजनाले रक्तदान गरेका छन् मागअनुसारको रगत आपूर्ति हुन नसकिरहेका बेला एकतिसौँ विपी स्मृति दिवसको अवसर पारेर सङ्घले मङ्गलबार रक्तदान कार्यक्रम आयोजना गरेको हो सिद्धवनमा सञ्चालित अधिकांश बालगृहहरूले सरकारी मापदण्ड न्यूनतम पनि पुरा नगरेको पाइएको छ बाल राहत र संरक्षणका लागि बालगृह सञ्चालकहरू र सरकारवालाबीच भएको अन्तर्क्रिया कार्यक्रममा यस्तो खुलासा भएको हो जिल्ला बाल कल्याण समिति चितवन र दिालो परिवार नानगढको संयुक्त आयोजनामा नानगढमा भएको कार्यक्रममा बोल्ने बाल गृह सञ्चालकहरूले आर्थिक स्रोतको अभावका कारण मापदण्ड पुरा गर्न नसकेको बताएका थिए सरकारी मापदण्ड नेपालको परिवेश सुहाउँदो नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता भएको उनीहरूको भनाइ थियो कार्यक्रममा एसओएस बालग्राम भरतपुरका प्रबन्ध निर्देशक भोलानाथ पौडेलले सरकारी मापदण्ड पुरा गर्न नसक्नेहरूले बाल गृह सञ्चालन नगर्न सुझाव दिनुभयो गृह सञ्चालन गर्ने नाममा बाल बालिकालाई लगेर जिम्मेवारी पुरा गर्न नसके पहिले नै सोच्नुपर्ने उहाँको भनाइ थियो कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलालले बाल अनुगमन गर्दा कुनै गृह दर्ता नै नभएका र दर्ता भएका पनि मापदण्ड पुरा नगरेको पाइएको बताउनुभयो सरकारले तोकेको निश्चित मापदण्ड पुरा नगरे कारबाही चितवनमा अहिले समाजसेवाको नाममा बालगृह खोल्ने होडबाजी नै चलेकाले यसलाई नियन्त्रण गर्नका लागि पनि निश्चित मापदण्ड पुरा गर्नुपर्ने गेलालको भनाइ थियो चितवनमा दर्ता भएका बालगृहहरू उनातिसवटा रहेका छन् यी संस्थामा एक हजारभन्दा बढी अनाथ र असहाय बालबालिका आश्रित भएको आँकडा छ नेपाल सरकार शिक्षक सेवा आयोगले गत पौष बिस गते रिक्त दरबन्दीमा खुला गरेको विज्ञापनप्रति अस्थायी शिक्षक सङ्घर्ष समिति चितवनले आपत्ति जनाएको छ आयोगले 2063 साल बैशाख 10 गति अघि का सत्रह हजार रिक्त दरबंदी रिजर्व राखी 2063 साल बैशाख 11 गति देखिका तेरह हजार रिक्त शिक्षक दरबंदी का विज्ञापन भई आप जनायक हो शिक्षक सेवाए दुई हजार तिरसठी वैशाख अघि नियुक्त भैया अस्थायी शिक्षक परीक्षा असफल भे नहटने रुई हजार तिरसठी वैशाख दस गति नियुक्त भाग अस्थायी शिक्षक परीक्षा सफल भए हटाउने नी, रणनीति लिएको सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ से शिक्षक सेवा आयोगको यो कार्यले अस्थायी शिक्षकहरूलाई विभाजित बनाएको भन्दै अस्थायी शिक्षकहरू आन्दोलित भएको जनाइएको छ एउटै विद्यालयमा एउटै किसिमबाट कार्यरत स्थायी शिक्षकहरू एक दिनको फरकले कोही हट्नुपर्ने कोही परीक्षामा असफल भए पनि शिक्षक पदमै रहिरहन पाउने गरी निकालेको विज्ञापन मानवाधिकार शिक्षा ऐन दुई विपरीत रहेको सङ्घर्ष समितिले जनाएको छ आएको यो पक्षपाती निर्णयको विरुद्धमा साउन पच्चिस गतिबाट जिल्लादेखि केन्द्रसम्म शैक्षिक केन्द्रहरूमा धरना दिने जारी विज्ञप्तिमा उनले गरिएको छ नेकपा माओवादीका सचिव नेत्र विक्रमचन्द विप्लवले माओवादी सशस्त्र विद्रोह संसदवादी दलहरूको विरुद्धमा भएको खुलासा गर्नुभएको छ मङ्गलबार नानगढमा आयोजित कार्यक्रममा सचिव विप्लवले पूर्व राजा ज्ञानेन्द्रसँग आफूहरू सहकार्य गरेर गाड़ी बन्न सक्ने संकेत पनि गर्नुभयो जनयुद्धको बेला पनि हाम्रो लडाईँ संसदवादी दलहरूसँग थियो हाम्रो टाउको मूल्य पनि यिनै संसदवादी दलहरूले तोकेका हुन् उहाँले भन्नुभयो विभिन्न अपरेसनका नाममा हामीलाई सिद्धाउन खोज्ने पनि यिनै दलहरू संसदवादी दलहरू नै हुन् कुराकानीका क्रममा उहाँले पूर्व राजा ज्ञानेन्द्र राष्ट्रवादी भएको दावी गर्दै भारतको सहना पुरा नगर्दा गद्यच्युत हुन परेको उहाँले जिकिर गर्नुभयो सोमबार बढेको नारायणी नदीको बहाव मङ्गलबार घटेको छ यो वर्षकै उच्च बिन्दुमा पुगेको नारायणी नदीको वहावका कारण सोमबार नदी, का नदी आसपासका बासिन्दाहरू त्रसित भएका थिए पानीको बहाव सोमबार दिउँसो नौ मेटर सम्म मीटरसम पुगे को थी मंगलवार सात मीटर भांदा तल रही जलमापन केन्द्र देवघाटे जनायक सोमवारी का कारण मंगलपुर और शरणपुर का एक सौ त्यात् एक सय पैँतिस घर डुबानमा परेका छन् भने मेघौलीको एकिन विवरण आएको जिल्ला विपद व्यवस्थापन समिति सिद्वनले जनाएको छ मेघौली गाविसको पैँतालिस घर परिवारलाई पनि सोमबार उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको थियो घाँस दाउरा गर्न जङ्गल गएका गैँडाकोट गाविसका तिनजना युवाहरू सम्पर्कमा आएका छन् उनीहरू सोमबार परिवारको सम्पर्कमा आएका हुन् बढेको नारायणी हेर्न गएका मेघौली छका चौबिस वर्ष रामो चौधरी भने अझै बेपत्ता छन् उता नवलप्रासीको राकाचुली नौ चन्दनटार गाउँमा मङ्गलबार दिउँसो गएको सोमबार दिउँसो गएको पहिरोमा परि बेपत्ता भएका एकैजना पा एकै घरका पाँचजनामध्ये दुईजनाको शब फेला परेको छ बेपत्ता भएका साठी वर्ष धनबहादुर राईको परिवारका सदस्यमध्ये धनबहादुरका छोरा फुलमान र नातिनी बिमलाको शव अरुणखुलाले बगाएर ल्याएको अवस्थामा पर्सोनी गाविस कोडा नम्बर आठमा फेला परेको प्रहरीले जनाएको छ धनबहादुर र उनका नाति नातिनाहरू कविता र तेलचन्द्रको अवस्था अझै अज्ञात रहेको छ अब पालो अर्पणचना आवासको अर्पणचना आवासमा हाम्रो प्रश्न छ टिकटका लागि आफ्नो निवास नधाउन नेता कार्यकर्तालाई कङ्ग्रेस सभापति सुशील कोइरालाले गर्नुभएको आग्रहप्रति तपाईँ के भन्नुहुन्छ ए लोकप्रियताको मापदण्ड बे भित्री षड्यन्त्र र सी कार्यकर्ता चिडाउने काम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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटवटा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन नबिसे काठमाडौँ मोगलिङ दमली पोखराम नानगढ परासे बुटोल सडक खण्ड पनि खुल्ला छन्सठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस ट्राफिक खबर हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै कार्यक्रमको आयोजना गर्दै हुन्छ अनि कुनै घटना दुर्घटना घटेका छन् भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच फ्याक्स नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो अर्फन न्युज एट जिमेल डट कम अवस्त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियो अर्फन पनि सञ्चारभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल विमस्कार